श्रुति सम्भको आजको श्रृङ्खलामा पनि हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्रुज लिएर आएका छौं कर्णाली ब्रिज ब्रुजको चौथो श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं चन्द्रे र लेखक फेल भएको प्रसंग उठेको थियो अब अगाडि के हुन्छ सुनौ पाँचौं श्रृङ्खला पृष्ठ त्रियासीबाट चंद्री चुपचाप थियो, था थियो, आज भी बाले बेसमरी भर तर जाना मान रखे उसका ओठ बिस्पी थे तेरा बाले तो तला पिटेद नई चंद्री ने मला हे मोलन टाउ को निहराएं हिड़ जाऊ मैं उसको हाथ सौ के बोलेन बिस् उठ जागे जाँघे टकटकाउँदै हिँड्यौँ रेडियोमा अंग्रेजी समाचार आउने बेला अमोरी खोलाको किनार हुँदै हामी दुई अन्धारा ठुटा जाँ घर फर्किरहेका थियौँ अगाडिको ठुटो म फटाफट हिँडिरहेको थिएँ अर्को ठुटो चन्द्रे खोच्याउँदै खोच्याउँदै यता मलाई देख्ने बित्तिकै बोलाउनु भयो म रुञ्ची अनुहार लिएर उक्लिएँ फेल भएछस् होइन पढ्ने बेला मन लगाएनस् सबै पास भए त फेल भएस् मेरो अनुहारको छारा तन्कियो बाले मेरो कपाल सुम भयो पढेर मेरो छोरो ठूलो मान्छे हुन्छ कि भनेको त त गोठालो हुने भएस मेरो आँखा आँसुले डम्म भरिए तैँले मेरो चित्त दुखाएस छोरा मैले हिक्क गरे। ल जा अर्को पालि पास भएस बाले मलाई बिस्तारै धकिदिनुभयो अर्कोपालि घडी ल्याइदिउँला म आँसु पुस्दै भर्याङ झरे तैँले आज हामीलाई रइज आमाले यति भन्नुभयो अब राम्ररी पढाइ दिदीले अबिर राम्ररी नपखालिएको अनुहारले मलाई हेरिन् म सिकाइदिउँला म रातभरि रहेँ बेला बेला चन्द्रेको सम्झना आइरह्यो त्यसका बाले खुब भकुरे होलान् बा मेरा जस्तो पो पिट्नु भएन तर मुटुमै थप्पड हान्नुभयो भोलिपल्ट बिहान पखरा लागेर बाहिर निस्किँदा एउटा कालो छायाँ अमुरी खोलातिर हिँडेको थियो दिउँसो मगरमा मैले सुनाए म त भूत होला भनेर डराएको थिएँ मैले थाहा पाएँ त्यो चन्द्री नै थियो किनभने खोज्छाइरहेको थियो अरे त्यसै बिहान गाउँबाट चन्द्रियर आयो उसका बाली धेरै खोजे लामिछाने बस्ती थारुगाउँ पहाडीपुर जताततै कटासे गएर पुलिस थानामा रिपोर्ट पनि लेखाएछन् बाले भन्नुभयो ए चन्द्रीले तँलाई केही भनेको थिए कि चन्द्र भाएको तेस्रो दिन बाले सोध्नुभएको थियो कहाँ गयो होलान् दाईलाई भेट्न जान्छु भन्थ्यो मैले भने बम्बई गयो होला तँलाई त जाम भनेको थिएन नि म चुप्प बसेँ बाको अनुहार भने अँध्याहारो भयो एकपल्ट फेल हुँदैमा घरबाट भाग्ने त उति आरा हो बाले दुई रुपियाँको नोट मतिर फालिदिँदै भन्नुभयो छोरो मान्छे भएर घरबाट भाग्नुहुन्न चन्द्र भागेपछि बाघ खुब डराउनु भएको थियो म पनि भाग्छु कि भनेर जहिले पनि कटासेबाट फर्किने बित्तिकै मलाई खोज्नुहुन्थ्यो संयोगवश म पढिरहेको भेटिन्थेँ चन्द्र नभएपछि म अमरीखोलातिर पनि गइनँ केही दिन धेरै दिनपछि शनिबार दिउँसो अमरी खोलातिर पुलमा बाघीरामसित भेट भयो पङ्खा छेउमा राखेर सुर्ती मिस्दै उसले सोध्यो ऊ लौरा कहाँ गयल बम्बई ओत्रा छोटमोट लौरा कहाँ बम्बई बोगिसकेँ मैले कयौँ दिनसम्म चन्द्रलाई बिर्सिन सकिनँ निद्रामा पनि चन्द्रले बोलाए जस्तो लाग्थ्यो पन्ध्र सोह्र दिनपछि बा नेपालगञ्ज जानुभयो पाँच दिनका लागि छैठौँ दिन बा दिउँसो घर आइपुग्नुभयो शुक्रबार भएकाले म चाँडै स्कुलबाट फर्केर सुतिरहेको थिएँ साइकलको कन्टिन्यू भ्य हुन्छे गालाभरि लतपत्तिको रियाल पुस्तै तलतिर दगोरे बाले त एकपेटी अङ्गुर ल्याउनु भएको थियो बाको अनुहार फुङ्ग उडेको थियो म लजाउँदै बा नजिक गएर गोडामा झुकेँ भाग्यमानी भएस बाले भन्नुभयो घरमा कोही छैनन् दोकान गएको छन् जा पानीले त कस्तो खरो भएको मैले हतारिँदै पानीभरिको लोटा बा ल्याएर बालाई दिएँ रुद्र घन्टी बनाउँदै बाले पानी पिउनु भयो अलिकति पानी पोखेर बाको छाती भिज्यो भुइँमा लोटा राख्दै बाले हात इष्टकोटको गोजीतिरलाई जानुभयो बाहिर निस्किँदा बाको हातमा थियो चिमछ घडी यता आइज बाले मेरो बायाँ नाडी समाउनु भयो एकैछिनमा नाडीमा घडी झुन्डियो बाले सोध्नुभयो कति बजी भन् त तीन बजेर पैँतिस मिनट सत्र सेकेन्ड मैले रजाउँदै भने जापड म हुर्निँदै आँटीतिर कुदेँ साँझ खाना खाने बेला बाले सुना अनुभव फर्कँदा एउटै बसमा लामी छाने कान्छा पनि रहेछन् उनले नेपालगञ्जको एउटा चिया दोकानमा चन्द्रलाई देखेको कुरा गरे ऊ त्यहाँ चियाका गिलास धोइरहेको रहेछ उनलाई देखेर खोच्याउँदै दे भाग्य अरे नजाने कहाँसी आयो थाहा गाग्री जस्तो भुँडी भएको साउजीले कराएको थियो अरे मैले काम दिया फिर भाग गया म अबेरसम्म चन्द्रलाई सम्झेर निधाउन सकिनँ बेला बेला घडीको बिटका बटन दबाउँथेँ घडी उज्यालो हुन्थ्यो बाह्र सेकेन्ड मैले घडी हेरिरहेका बेला बा बिहुजनु भएछ कति घडी हेरेको सो भन्दै बाले हाइकाट्नु हो बा फेरि निदाउनु हो बाको मसिनो स्यास्या मेरो कानसम्म आइरह्यो मेरा बा जस्तो माया गर्ने मान्छे यो मटेरामा कोही छैन अगिल दिन सांस पख एवं बिरामी बालक बा को साथी बन आईपुगे थोड़े निमोनिया बालक बाको बेड बेडभंद तीन बेड पलतीर घर उसका बाबा ने दिनभर यताउता उंग आर सबा रहे कृष्णजी उन्नी प्राविका शिक्षक उनके उनको नीलों शर्ट को जेब में कलम को्लिप एउटै छ केही भइहाल्यो भने त उनी भनिरहन्थे त्यसैले उनको अनुहार फुङ्ग उडेको जस्तो देखिन्थ्यो यस्तो पनि हुन्छ उनी बिहानभर कराइरहे कोही त आउनुपर्छ त्यसपछि त दिनभर कोही न कोही आइरहे झन्झटै लाग्ने गरी हामीलाई के थाहा ती विद्यार्थी हुन् डाक्टर नै भन् ठान्छौँ पाँच छजनाको टोली बनाएर आउँछन् र रा, सोधेको सोधै गर्छन् सोधेको सोधै गर्छन् मिरामिला के भएको कति दिन भो, कति बिसेको भयो के के खुवाउनु भएको छ ती थाहा पाउँथे बाला प्यारालाइसिस भएको छ कम्बर मनतिर त चल्दै चल्दैन सबै बेडमा टाउको निह्रा उभिन्थे भने एउटाले सुनारको जस्तो सानो घनले बाका घुँडामा बिस्तारै हिर्काउँदै सोध्थ्यो केही भयो बाजे नाइ बा टाउको हत यताउता हल्लाउनुहुन्थ्यो ती बाले खाइरहेका औषधिका नाम पढ्थे गुनगुन कुरा गर्थे र कञ्चटमा हात राखेर बसेकी आमालाई सान्वन दिन्थे बझै चिन्ता नलिनुहोस् ठिक हुन्छ यस्ता सान्त्वना पटक पटक दोहोरिएपछि आमालाई लाग्न थालेको छ ती डाक्टर होइनन् जसले बाको खास रोग चिन्छन् भर्खरै आएकी नर्मदाले भने मोहम्मद डाक्टर साहब आउनुहुनेछ उहाँले सा। नै ठिक पार्नुहुनेछ कहिले आउनुहुन्छ त नानी लखनौ जानुभएको छ उसले भरिएको पिसाबको थैरी हेरेकी थिए र कागजमा टिप्दै भनी आइहाल्नुहुन्छ एक दुई दिनमा गई उसको कुरा सुनेर होला उज्यालो अनुहार बनाउँदै आमाले भन्नुभयो म दुध लिन जान्छु बाको ख्याल राख्नु एकछिन पनि नछाड्नु आमा जानुभयो म झोक्राउन थाले, खाना पानी मौसम र निद्रा नमिलेर मेरो पेटको गति ठिक थिएन दिउँसोको डेढ बज्यो बाततिर हेरेँ बा निदाइरहनु भएको थियो बाथरुमतिर लागेँ अबेरसम्म कने अर्को कोठामा गएर भित्तामा टाँकेको ऐनामा निहालेको त आफैलाई चिन्नै नसकेला जस्तो भएछु कपाल जिङलिङ्ग परेका थिए पातवाला दारीझुङ्गा पनि बढेका थिए शरीरबाट ह्वास गन्ध आइरहेको थियो आपें वाक्लाकने करी अनुहार पख कपाल में पानी लगाए बाहर निस् वहां को छेव में के पुगे थे आमा को ती को बाढ़ भेटी तले क्या मरिया थी, थी? के टॉयलेट गा थे तेरा बाले तो सब औषधी खाएं आमाले आफ्ना जगल्टा लुचुला झैँ हेर्नुभयो कटासी हुँदा नै मैले टाइम टु टाइम औषधी नखानुस् भनेकै थिएँ अहिले के लाग्दो हो भएछ कि भने आमा र मलाई नदेखेर बाले झोक्राइरहेका कृष्णजीलाई बोलाउनु भएछ कोही त छैन बिरामीलाई आपत पऱ्यो कि उनी सहयोगी थिए आइदिए उनले सोधे के भो त्यो ब्रुसेट दिनु त बाले आफ्नो हात नपुग्ने ड्र देखाउनु भएछ किन बाजे खानु पऱ्यो टाइम भयो परिवार कता मरे कता उन एकछिन त अलमल्य देऊ कि नदेऊ के हो के हो बाले भन्नुभएछ न डर म मेडिकल चलाएको मान्छे हुँ मलाई मा औषधिको ज्ञान छ त्यो दुखाइ कम गर्ने औषधि हो <्याँगा> उनले ट्याब्लेटको पाका हातमा के दिएका थिए बाले करम करम चारचक्की चपाइदिनु भएछ उनी अतालिएछन् जगमा दुध छल्काउँदै आमा आउने बित्तिकै सारा पोल लगाइदिएछन् आमा थरथरी काँपेर थात्छ कुर्सीमा मैले बाला हेरेँ औषधिको धुलो लागेर बाकाओ फुस्रा देखिन्थे बा एकदम सन्तुष्ट थियो. मेरो आखा बाका आँखासित ठोकिए बाले आखा झिम्काउँदै म सुक्क थोते आँछु आँसु <स्थाँगा> <नाँगा। स्थाँगा> घाम आकाशको ठिक बिचमा थियो त्यसरी बरन्डामा उफ्रिरहेका परेवाका छाया भुइँमा डल्लिएका थिए म अबेरसम्म तिनै परेवा हेर्दै टोलाएछु हो त आउँदा बानिरहनु भएको थियो भने छेउमा आमा ओइलाउनु भएको मलाई सोच्दैमा चक्कर आइरहेको थियो अस्पतालमा कति दिन बास हुन्छ यसरी डाक्टर नन्दन पनि भन्थ्यो लखनौबाट फर्केपछि नै डाक्टरले डाक्टर, डाक्टर मोहम्मदलाई नै भन्नेछन् ठिक हुन कति दिन लाग्छ वार्डमा डाक्टर मोहम्मदको बारेमा किम्बदन्ती पनि सुनियो उनी यस्ता डाक्टर हुन् जसले बिरामीलाई हेर्ने बित्तिकै थाहा पाउँछन्ले बिरामी कति दिनमा ठिक हुन्छ भन्ने उनी त भगवान्कै अवतार हुन्ले एक नजरमै थाहा पाउँछन् बिरामी मर्छ कि बाँच्छ हामी उनकै प्रतीक्षामा छौँ डाक्टर नन्दन आयो बाला झाँचिसकेपछि भन्यो भोलि नेपालगञ्ज लगेर सिटी स्क्यान गराउनुहोस् हेरौँ के देखिन्छ ऊ गयो आमाले मात्रै हेर्नुभयो लैजान त पऱ्यो फेरि नेपालगञ्ज म नर्ससित कुरा गर्छु नर्मदाले भोलि बिहान एम्बुलेन्स नेपालगञ्ज जाने जानकारी दिँदासम्म साँझको पाँच बजिसकेको थियो साँझ पाउने पाँच बजे गेटपाले खै माडिरहेको थियो बिहानदेखि साँझसम्म यसैको ड्युटी गर्थ्यो राति खाना खाएर फर्काउँदा भने अर्कै देख्थेँ रातिवाला भने त्यति सोधपुछ गर्दैन थियो बिरामीको के छ सोधि त हाल्यो अहिले ठिक छ म पन्छ खोजेँ बिरामी को हुन् बा के भएको दिमागको नसा फुटे ए उसले खनि तल्लो ओठमा चेपमा राखेर प्याचा थुक्दै भन्यो चिन्ता नगर मैले धेरै बिरामी ठिक भएर गएको देखाएको छु के म सन्चो भएका बाला एक गेटबाट डोऱ्याउँदै बाहिर ल्याउँला म मनलाई खुसी पार्दै बिजुली होटेलतिर लाम्केँ वार्डमा फस्ने बेला नर्मदा मेरो पछि पछि आए ऊ रातभर यताउता गरिरहन्छे निधाउँदिनँ अर्को बेडमा बालक थपिएपछि झन् थाकेकी छ कहिलेकाहीँ बाको बेडतिर आउँदा लामो हाई काट्छे लहरै तिनवटा वार्डपछि उसको कोठा आउँछ कोठामा टेबल छ ऊ टेबल अलिकति न्युरिएर केही बाको टाउको चढ्किन थालेँ भने म हो त्यति उछ्याउ पुग्छु ऊ किताबबाट टाउको उठाउँछु म केही बोल्दिनँ उभिरहन्छु ऊ कुरा बुझ्छेँ र गोडामा रातो फित्ता भएको चप्पल छिराउँछु सर्याक सरक मेरा पछि लाग्छ बाको निधारमा हात राख्छ मुखमा थर्मोमिटर राखेर छेउमा उभिन्छे बेला बेला बाको दायाँ हत्केला सुमसुमा आउँछ थर्मोमिटर झिक्सेर भन्छे ज्वरो त एकदम कम भएछ आमालाई नर्मदा खुब मन पर्न कि थिए उसलाई देखेर सोध्नुभयो नर्मदा नानी उहाँलाई ठिक होला त बजे चिन्ता नलिनुहोस् ठिक भइहाल्छ नि नर्मदाको कुरा सुनेपछि आमा त पिल पिल झ्याल छेउ उभिनुभयो पर्दाको कापबाट कोलपुरभरि फैलेको बत्तीको उज्यालो हेर्नुभयो राति साढे आठ बजीतिर बा बिरामी नै नभए जस्तो हुनुभयो बाले स्वाद मानेर हाम्रा कुरा सुन्नुभयो आमा र म टुक्रोको स्टुलमा बसेका थियौँ आमा कालीकोट सम्झेर बेसमारी भक्कानी हो पसलमा ताला मात्रै झुन्डाएको थियो अरे आमा बर्बरा आउनुभयो घर अरूलाई हेर्दै भाइ भनेर पनि केही हुन्छ आमालाई झन् बाख्राको चिन्ताले सदा थालेको थियो जुन ब्याउने भएको रहेछ एक वर्ष अघि आमाले किन्नु बाको पानी पानीपट्टि राख्दै आमाले उदास आवाजमा मलाई सोध्नुभयो तँ अब आउँदैनस् कालीकोट पढेर आउँछु किन आउँदो हो त बाले सासले भन्नुभयो पढ्नु परेन पढ्न त पऱ्यो केरि आमाले बाको तालो सुम्सुमध्ये भन्नुभयो कहिल्यै फर्किन्न कि जता रम त्यतै बस्छ बाले गहिरा र छिपछेपी आँखाले सिरिङतिर हेर्नुभयो केही सोच्दै भन्नुभयो सोच्ने भइसकेको छ त काठमाडौँमा पढिरहेको मान्छे कुरा त बुझेकै होला यसलाई कालीकोट फर्काएर कपडाका मिटर नाप्न लगाएर के फाइदा म झोक्र बाले मतिर हेर्नुभयो अङ्ग्रेजी सिकेपछि सिकिनोस् सिक्दैछु मैले ढाटेँ र बाको दायाँ हातका आउँला सुमसुमा बिस्तारै कापिरहेका आउला सभा दस बजे नर्मदा आई म झ्यालमा अडेस लाग्दा लाग्दै निधाएको थिएँ थाई नपाई मुखबाट ऱ्यालुहिएको थियो आमा पनि बाको बेडमा टाउको अडेएर निधाउनु भएको रहेछ नर्मदाको पच्चाप सुनेर जलास बिउजेर नेत्राले चिथरेका रात आँखा मिच्दै टुक्रुक्क बस्नुभयो फेरि आँखा चम्लिनु भयो रिङ्घाटा चले जस्तो केही खुवाउनु भयो नर्मदाले सलाइन र पलाङ मुतिरको पिसाब भरिएको प्लास्टिकको थैलो हेरी केही खान मान्नुहुन्न छ सात चम्चा दुध खानुभयो लिटो घोलेको दुध त खानै मान्नुहुन्न किन गनाउँछ अरे गनाए पनि खानै पऱ्यो नि नर्मदाले भने मैले पनि भनेकै हो हातपा खुरा हेर्नुहोस् कसरी सुक्दै गएको छन् मान्नुहुन्न फकाएर खुवाउनुहोस् न बाले कुरा भएको रहेछ चलमलाउनु भयो र मैले नवाजमा भन्नुभयो अब खान सक्दिनँ मैले आफ्नो मानो खाइसकेँ नर्मदा ट्वाल्न परे एकछिन उभिरहेँ अनि सरक सेर्याक गई, आमा फेरि बेडमा टाउको राखेर निदाउनु आमाले मुटु घुमाउँदै बाला हेर्नुभयो बिचराको ब्लड प्रेसर बढेछ दैरी खिस्सालाई जाँचेर फर्केपछि बाले सुनाइरहनु भएको थियो अरूले दोकान खोलेपछि चिन्ता गर्न थालेछन् अब चिन्ता गरेर पनि के हुँदो आफ्नो भागमा जति लेखा छ त्यति त पाइन्छन् मान्छे त असलै छन् आमाले तोरीको साग केलाउँदै भन्नुभयो मान्छेहरू पनि अरूले गरी खाएको देख्न सक्दैनन् सबै साउजी भएको छन् तिन दिनदेखि बिचरा टाउको दुखेर थला परेका छन् वा भर्याङ उक्लिनु भयो कुन दिन दिमागको नसा फुटेर मर्छन् त्यसको केही दिनपछि साउजीले खुर्सानी र नुन कम खान थालेको हल्ला गाउँभरि फैलियो उनी केही दिनपछि दोकानमा देखिए अलिकति दुब हाँसो पनि बलजप्ती हाँसे जस्तो लाग्थ्यो तर हाँसिरहन्थे किनभने उनले आफ्नो मासको गेडा जस्तो कालो दाँतमा का सुन राखेका थिए कहिलेकाहीँ त सौजी हाँस्दा पनि आउँ परेको मानिस कने जस्तो लाग्थ्यो दैले किसाउले सुनको दाँत लागेछन् त बुढाहरू इर्षा गर्थे सुनकै त के हाले होलान् बुढाहरू मन बलाउँथे सुनको लेप लगाएका होलान् सौजीको पसल छेउछाउ पाँचवटा अरू पसल थपेका थिए पालवाला हावा चल्दा ती पाल बेसरी फडफाउँथे सौजीको पाल भने घरको छानामा बद्लिसकेको थियो साउजीले अरु दोकानदारलाई देखि सहँदैन थिए कसैले केही छ्यास सानो गल्ती गर्यो भने पनि साउजी मुक्का मुक्कै गर्न त आउँछन्थे अझ कुरा के छ भने साउजीले सबैका इर्षा गर्थे तर अरु पालवालाले इर्षा गर्थे उमा दिदीको दी। उमा दिदीको ज्यान थियो नौरीले नुहाए जस्तो चलक्क परेका हातगोडा हिँड्दा पछाडिको भाग दुधालु गाई हिँडे जस्तो देखिन्थ्यो सुन्तला मिठाई जस्ता पत्रे ओठ अलिकति फैलाउँथे जब उनी हाँस्थिन् संसारमा कोही छैन नि जस्तो म सोच्थेँ त्यसरी खैनी किनेदेखि कि रक्सी पिउनेसम्मको खाल त्यहीँ हुन्थ्यो ज्योतिष नै आमै भन्थिन् त्यो उमाले छोएको त पानी पनि खान हुन्न रागाको मासु बेच्छे मटेरामा पहिलोपल्ट रागाको चोकुटी उमादेखि पसलमा झुन्डिएको थियो बाहुनीले रागाको मासु बेच्छे भन्दै कतिले त्यहाँ चिया पसलमा चिया पिउन छोडे खाली ठाउँमा रक्सी पिउनेहरू बारिए नयाँ नयाँ मानिस आउँथे पसलमा छिर्थे मातिँदै बाहिर निस्कन्थे अमोरी खोलाको डिलमा उभिएर खोलाको पानी बज्ने गरी मुत्थेर लरबरीको आवाजमा बर्बर आउँथे क्या पोट्से त्यसलाई छाड्दिनँ म दोकान बढ्दै गएपछि अमरी खोलाको किनारमा चाउचाउ बिस्कुट खैनिएका खोस्टा छरिन थाले फालिएका कार्टुन भिजेर घोडाको लिदी झैँ थुप्रिन थाले अमरी खोलामा नुहाउँदा कतिका गोडामा फुटेका सिसी बिजाउन थालिसकेका थिए कति त कीटनाशकको सुई लगाउन कटासे पुग्थे मैले पनि अमरी खोलामा नुहाउन छाडिदिएँ अरू गाउँका मानिस पनि आउन थालेपछि उमा दिदीलाई फुर्सदै हुन छाड्यो उनलाई उन हिँड्दा पनि हतार हतार हिँड्नुपर्ने भयो पछाडिबाट शरीर घोस्ने आँखाहरूबाट जोगिँदै उमा दिदीका बा थिएनन् बुढी आमा बाहेक घरमा अरू कोही थिएन पसल खोलेको दुई महिनापछि उनका कानमा गोला सुनका रिङ झुन्डेका थिए साँझ पख दोकानहरूमा बढ्न थाल्यो गाई गोरु लिन आउने कोठालाहरू पनि नयाँ नयाँ मानिस देख्दा वाल्न पर्थेँ म साँझतिर कहिलेकाहीँ मात्र दोकानतिर जान्थेँ थी। दुई तिनपल्ट उमा दिदीको भित्र मैले बाला देखेको थिएँ कहिले काहीँ जाँदा पनि वरैबाट उमा दिदीको दोकानतिर चाहिँ आउँथेँ बाबा बाहिर साइकल अड्याएको देखिन्थ्यो म बाबाको डरले स्कुलबाट फर्काउँदा दोकानतिर केही बेर अल्मल्एर बस्थेँ दैलेखी साउजीले तास खेलाउन सुरु गरेका थिए दोकानको भित्रपट्टि जुवाको खाल जन्थ्यो साउजी हरेक बाजीमा जितौरी माग्थे हालको छेउमा मुसु हाँस्दै टुक्रुको बसिरहन्थे म एकपल्ट जुवाको खाल हेर्नभित्र छिरेको थिएँ साउजीले मेरा पाखुरा समाएर बाहिर हुत्याएका थिए क्राकेटले जुवा हेर्नुहुन्न बानी बिग्रिन्छ दोकान बढ्दै गएको केही महिनापछि कालोकोट लगाउने एउटा मान्छे साइकल चढेर साउजीको दोकानभित्र बस्न थाल्यो त्यो तिकुनियाबाट आउँछ साउजीले जुवा खेल्न खेलाउन थालेपछि अर्को दोकानतिर सरेका बुढाहरू कानेखुसी गर्थे डल्लाका डल्ला चरेस्किनेर जान्छ कुन पुलिसले यो साउलाई जेल पठाउँछ यसरी अचम्म अचम्मका मान्छे आउन थालेपछि गाउँलेहरूले केटाकेटीलाई त्यतातिर सामान किन्न पठाउनै छाडे एक दिन त्यो ठाउँको नाम पनि नवारण भयो पालबजार पालबजार जति बढ्दै गयो उति आमाको चिन्ता बढ्दै गइरहेको थियो बा त कहिले टाइममा गएर आइपुग्नपुग्ने बाले रेडियोमा सात बजेको समाचार नसुनेको संयौँ दिनुभएको थियो एक दिन साँझ बा आइपुग्नुभयो मैले छिमछमे गाडी हेरेँ सात बजेर पैँतालिस मिनट कस्तो हो कहिले टाइममा नआउने आमा राखिनु भयो सारा हांस पालबजारमै छ कि बाले हातकोटा धोइरहनु किन बस्नुहुन्छ त्यो उमाकोमा गाउँभरि हल्ला चलिरहेको छ डाक्टर सल्क्यो भनेर के भन्छ यो तर सुधित ठाउँमा छ दिदीहरू म ठुलो ठुलो ढोकाबाट बाहिर च्याउन थाल्यो आफूलाई कसले भनोस् आमाको आवाज अलि सानो भयो बुढेसकालमा पनि कस्तो बैँस आएको हो उमाका बारामी बा आँटीतिर उप्रिनु भयो बेला बेला औषधी ल्याइदिनुपर्छ आमाले आँटीतिर हेर्दै भन्नुभयो औषधी नै पुर्याउनु पर्ने हो भने मै जाम्ला त्यस रात बा उत्तरतिर र आमा दक्षिणतिर कोल्टी फेरेर सुत्नुभयो भोलिपल्ट ममता दिदी र दिदी पालबजार जाने कुरा गर्दै थिए आमाले सोध्नुभयो किन जानु पऱ्यो पालबजार टप किन्न दिदीले भन् एक दुई दिन बुच्चे बसे केही हुन्न कटासे गरेर किनाउला आमाले पालबजारतिर ओठचुच्च्याउनुभयो त्यता नजाऊ पालबजारमा रन्डी बस्छ दिदीले गोडा बजारिन् कार्यक्रम श्रुति सम्पेकमा हामीले अहिले सुनिरहेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रोतीवे तैयार अभी उज्यालो नाइन्टी नेटवर्क कांगे इलाम एफएम रेडियो ताप्लेजुंग झापा को एफएम इंस्टीट्यूंस रीर्ता एफएम धरान विजयपुर एफएम भोजपुर रेडियो चोमलुंग एफएम सिंधुली को रेडियो सहारा खोटांग हले एफएम रेडियो बर्दीवास सर्लाही को रेडियो एकता रौताट को एफएम रामेप रेडियो तीनलाल खोटांग को हलेसी एफएम दोलाका जिरी को रेडियो हिमाली नुआकोट एफएम मकवानपुरको हेत्रोडा एफएम र प्रतिध्वनी एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ इसे गरी को रेडियो पर्वत रूकूम रेडियो सीस्ने पाल्पा श्रीनगर एफएम पोखरा रेडियो तरंग दमौली रेडियो भानुभक्त तनहू को रेडियो ढोरबाराही बागलूंग रेडियो साथी एफएम और गल कोट एफएम में भी श्रुति सम्पेक्ष रेडियो प्यूठान दांग को रेडियो मध्यपश्चिम बुटवाल को एफएम और बुटवाल एफएम गुलमी को रेडियो रेचुंगा कपिलवस्तु रेडियो बुद्ध आवाज रेडियो कोवरपुर सल्याण रेडियो राप्ती झाजरकोट रेडियो हमारो पाइला दैलेख को ध्रुवतार एफएम कैलाली टीकापुर रोले को फूलबारी एफएम कैलाली एफएम दांग को रेडियो प्रकृति एफएम सुर्खेत को रेडियो भेरी रुलबुले एफएम जुमला को रेडियो कर्णाली हुमला को रेडियो कैलाश रालीकोट को रेडियो नया कर्णाली अथ श्रुति संवेक प्रसारण श्रुति संवेग में हमी बुद्धिसागर को उपन्यास कर्णाली ब्लूज को वाचन सुनी छ चर्को घामले मेरो तालु दुखिरहेको थियो अलिकति अगाडि झुकेर आमा लुगा मिज्दै हुनुहुन्थ्यो गुवाछेउको रिठाको रुखमुनतिर म टुक्रुको बसेको थिएँ दिदी घरमा आगो लाग्यो खेत्तै खेत गुर्दै आएका लामी छाने जसले तिन दिन अघि घरमा सत्यनारायणको पूजा भएका थिए आमा र म दुवै लामी छाने बस्तीतिर फर्कियो बकुल्लाले झैँ घाँटी तन्काउँदै के होइन उनी झना तालिए तपाईँको घरमा हाम्रो घरको छानाबाट धुवाको मुस्रो आकाशतिर उक्लिरहेको थियो आँगनको डुम्रीको रुख धुवाभित्र हराइसकेको थियो छानाको एक पाटो त सुवाहा आमा र म अत्ताली नै दगुर्यो मेरो मुटुको धुपधुकी दुख नै बन्द होला जस्तो भयो रिङ्गटा चल्यो अत्तालिएर आमा खाली गोडा खेतै खेत दगर्नुभयो म पछि पछि लामी छानाले गाग्री जुरुकका काँधमा उचालेर दगोरे छल्केको पानीले उनको गर्दन भिजाइरहेको थियो छिटो जानुस् उनी फेरि छिट्चाए आगन में पुग्द मेरा गोड़ा लुला भैस घर भ्र कसरी जानु घर हुती जलिक दूरी खसने लगे थी, थी। बित्ता डड़े काला भैस का दूरी में फेरी तुहाक मूसलो बल आयो ईटा भट्टा को चिमनी जस्त मैं अति समय ये ठूल आगो को संचार देखे थे आमा को हो सराल पर्म ओल गांव पल्ल गांव वानस को लो कसली बाल्टी तो कसरी गाग्री बोके थे हुत पानी फालते वार्र आगो बढ़ रत कस मेरे हाथ में बाघो पवरदार चश्मा थमाइयो धमिल रोटो शिशा बाको चश्मा आपना हत्केला बाफिने करी मेरे चश्मा अट्ठाए आंखा में टम्मा आंसू भारी मैं धमिला आंखा ने देखे मगर मगो छथि तला उक्लिए भित्र छिरे बाहिर निस्कदा उनको हातमा आधा जलेर रहेको शिरक झुन्डेको थियो शिरक आँगनमा पछारियो अरू पनि सूर्य र मगरबामालाई पछ्याउन थाले सिरकपछि आलमारी अनि पालै पालो पलङ डसना, कपडा बाकस बुइँ झले आमाले मैले पिरपिल सबै हेरिरह्यौँ हेर्दा हेर्दै हाम्रो घर डढे घरको आगो निभिसकेपछि दिउँसोतिर हतारिँदै बा आइपुग्ने हो बाको निधारभरि पसिना थिए बाले हेर्दा आगो लागेर माथिल्लो तला सखाप भइसकेको थियो डढेलो लागेको खरको जङ्गल झैँ जल्दा जल्दै पानीले भिजेको खरको गन्ध टाढासम्म फैलेको थियो बाले आँखाका चेपचेपबाट आँसु पुस्नुभयो यस्तै भयो चिन्ता नगर्नुहोस् भन्दै सबै फर्किए माथिल्लोलाई पुरै डढेको घर हेर्दै बा अबेरसम्म टोलाउनु भयो बगर मामाले थप्त पाएर हिँड्ने बेला भने भेना हजुरको ठुलो खड्को कट्यो कसरी लाग्यो आगो अबेरपछि बाले घाँटी खकार्दै आमालाई सोध्नुभयो कुन्नी आमाले आँसु पुस्नुभयो म बिस्तारै बाछेउ पुगेँ बोलाएँ बा बाको रातो र कायर अनुहार मतिर फर्कियो मैले हत्केलामा तातेको चस्मा बातिर तेर्सा बाले चस्मा आफ्नो आकाश इष्टकोटको माथिल्लो जेबमा घुसार्नुभयो नडरा मेरो अँध्यारो अनुहार देखेर भन्नुभयो दिदी रातभरि रोइन् उनी जङ्गलबाट फर्कन त आधा घरै थिएन पाल बजारमै खबर पाइन्छन् खेत्तै खेद्दा घुर्दै आएकी थिइन् उनको सन्तोषी माताको मन्दिर पनि रडेको थियो ममता दिदीको कुममा अडेस लागेर रोइरहे राति घरभित्र सास फेर्ने गाह्रो खार कस्तो कनाएको भान्सातिर आमाले ओछ्यान लगाउनु कपडा कस कसले दिए थाहा छैन खाना चाहिँ मगरमाले ल्याइदिएका थिए गोठमा गाई गोरु कराइरहेका थिए त्यत्रो सम्पत्ति बाले पुरा बोल्न सक्नु भएन फेरि धेरै नै सोच्नुहोस् आमाले बाको निधार छाम्नुभयो जे हुनु थियो भयो धेरै बेरपछि बानी दाउनुभयो मैले कोल्टो परि निहालिरहेँ उतानु पर्दा बाको छाती तलमाथि भइरहेको थियो मुख अलिकति उग्रेको थियो दिउँसो गाउँभरि हल्ला फैलेको थियो डाक्टर अब कङ्गाल भए सबै सम्पत्ति डढ्यो अस्सी हजार त नगर्दै डढ्यो यस्ता कुरा सम्झँदा मलाई डाकु छोडेर हुन मन लाग्यो रात गाढा भइसकेको थियो टाढा टाढाको कुरो बोकिरहेको थियो अधारोमा सोच्दा सोच्दै मेरा दिमागका नश तन्किन्न थाले आमा दिदीका रुञ्ची अनुहारले मलाई गिजाउन थाले सम्झिए दिउँसो हतारमा तलमाथि भइरहेको बाको दुब्लो छाती फिङ्रिङ करण छिपिपी आखा, कक्रको सुटेका ओठ माफी पाउँबा घरमा आगो मैले लगाएको थिएँ चकचक नगर्नु बिहान कुवातिर हिँड्ने बेला आमाले भन्नुभएको थियो पढेर बस्नु हस, आमा कपडाको कुम्लो बोकेर कुवातिर लाग्नुभयो कुम्लोभित्र थिए सिराका छेउला खोल बाका सर्ट प्यान्ट मेरा कपडा दिदी र ममता दिदी जिब्रे साग खोज्न बन्द गएका थिए अनि म घरमा एक्लै थिएँ घरमा एक्लै भएपछि जति थामे पनि मन मानेन पान्छामा झरेर दुई फाँक चिनी खाएँ अगेनाको भुङ्रोमा पाँच दाना आलु पोल्न आले अनि माथि उक्ले बाको ओछानमा अबेरसम्म लडिबुडी खेले बाको पुरानो स्टकोट लगाए र एकछिन बाजै पलङमाथि बसेर टोलाए त्यतिले पुगेन घरका कुना कुना थाले आमा कहिले कहाँ कराउनु हुन्थ्यो यो कुने त चोर बिरालो जस्तो छ कुना चार्नुको ठुलै फाइदा थियो कहीं 10 दस रुपया नोट भेटिन्े तर यहपल जी फन्का लगाए भी कुना में गुरहान बाहे भेटिए फिर कुना पनी अध्यारा थे मैं जुक्ति निलिहां बा कटाशे लिया कांस को, को टुक्री भांसा में भेटो कांस को टुक एकदम शुद्ध हो रे पूजा आजा में चाहिए बायो इसो टुक सदैं सुंघे हल्लाए मट्टीतल रही मैं सलाई कोर झोसे धप्प टुक बलो अधारा कुना उज्यालाए तई टुकजालो में कालो बाकस देखिए आलमारी में थी मक्ख पड़े बाकस ताला थे त्यो बाकस पहिला भुइँमै हुन्थ्यो त्यसमा दिदी र मेरा चिना थिए रुद्राक्षीको माला पनि त्यहीँ हुन्थ्यो म दिनदिनै बाकस खोतल थिएँ फेरि बाकस चलाइस् आमा कराउनुहुन्थ्यो मलाई फेरि बाकस खोतल खातल गर्न मन लाग्यो मैले पैताला तन्काएर बाकस छुनु खोजेँ हातका औँलाले मात्र छोएँ टोका छेवाई बाका किताब चाङ लागेका थिए श्री सुक सावक श्री स्वस्थानी कथा, नेज्य के इतिहास गीता सार श्री कृष्ण चरित्र अरुण भी मोटा मोटा किताब आलमारी छेव किताब चांग लगाए में उक्लिएकस मेरे दुई हथकला बीच आयो जोडले अगाड़ी तर ताने अलिक बाहर आयो फेरी कने अब वहीं बाकस तौल मेरा हतकला में थोप्रीय गोड़ा लगलगी काप्न ऐले बल्ल भय पो बल भो बाकस भूम पछारि छेव में छे को दीदी को डस्नामाुप्र को टुक्की घोपटी आगो देखिए आगो को श्री शोकसागर किताब बजारे आगो किताब मनतीर किचियो डस्ना कराए धुवा पुत्ता आयो अझै नै भेन छ हतार हतार डस्नाको भुवाङमा थुक लगाएँ त्यसपछि त बाकस कोतल खातल पार्ने आट रहेन पछाडि त बाकस घोप्टिएको थियो बाकस बाकसभित्रका सामान यताउता छरिएका थिए म डर डरले लगलगी कापे आज खुब धुलाई हुने भयो त्यसपछि म कुवातिर द कुवा पुग्नु दुई मिनट पनि नलाग्ने एकैछिनमा पुगेँ फेरि घर एक्लै छाडेर किन आइस् आमाले मलाई देखेर कराउनु भयो नुहाउन मन लाग्यो खेतका आलीमा द गुर्दै मैले थुकले थुपले कपासको आगो मेटिएन छ त्यो धुरी उक्लियो हाम्रो घर डढेर सकियो त्यसपछि बा कैयौँ दिन कटासे जानु भएन साइकल लिएर कता कता निस्कनुहुन्थ्यो कहिलेकाहीँ मध्यरात घर आइपुग्नुहुन्थ्यो आँटी त चलेर राख हामी भान्सामै सुत्थ्यौँ बाले तिनजोर नयाँ ओछ्यान पनि बनाएर ल्याउनु भयो एकपल्ट बाले सुनाउनु भएको थियो वनपाले वनतिर आएको आएछन् काठ ल्याउन गाह्रो छ वनपाले घर जलेको थाहा पाएर हामीलाई दुईवटा सालका रोख दिने भएछन् एक दिन बालक खुसी देखेर मैले थाहा पाएको थिएँ अनि त हरेक दिन दिदी र म स्कुलबाट घर फर्काउँदा नयाँ सामान आएको देख्थ्यौँ कहिले दे काठ कहिले कर्कट कर कर पाता हेर्दा हेर्दै घर नयाँ जस्तै भयो छानामा कर्कट कर पाता टल्किए डाक्टरको घरको छानो चाँदी चाहिँ टल्कन्छ बालबजारतिर मान्छे कुरा गर्थे मगचक्क पर्थे हुन पनि सारा मटेरामा हाम्रो जस्तो घर थिए ल अब तैँले खोजे जस्तो घर भयो एक दिन बा आमातिर हेर्दै हाँस्नुभयो कर्कट पाताको छानो हालिदिएको छु चु। अब चुइन्न घरमा आगो लागेर राम्रै भएछ कैयौँ दिनपछि आमा दाँत देखाउँदै दे हाँस्नुभयो बिस्तारै सबै चिज ठिकठाक भयो मैले आफ्नो ओछ्यानतिरको भित्तामा कागजमा चित्र बनाउँदै टाँसेँ दिदीले टिकापुरबाट ल्याएका हिरो हिरोइनका फोटो भित्रका भित्ताभरि टाँसे सन्तोषी माताको मन्दिर फेरि बनायन् आमा त हाँसेको हाँसे कैयौँ महिनापछि नेपालगञ्ज गएका बेला बाले त नयाँ फोटो पनि खिच्नु भएछ ठुलो बनाएर ल्याउनु भयो दाँत त लुकाउनु नि फोटो हेरिसकेपछि आमा हाँस्नु भयो बा पनि मस्किनु भयो क्यार छेस् त एक दिन मेरो मुख यी दाँत पनि हुन्नन् यस्तो कटो ढाका टोपीमा सजिएको आफ्नो फोटो बाले आँटेको दलिनमा टाक्नुभयो जहाँ आँगनबाट माथि हेर्दा ठ्याक्कै आँखा पर्थ्यो त्यही दिन बालाई एकदमै एक खुसी देखेर मैले भनेको थिएँ बा मलाई साइकल किनिदिनु किन चाहियो साइकल बा छक्क पर्नुभयो चलाउन मैले भने स्कुल जाँदा लैजान्छु दिदीलाई चढाउँछु बा हाँस्नुभयो के गर्छ आगो लागेर तेरा बाको सबै पैसा सकियो अलि पछि किनिदिन्ला कहिले एकछिन सोचेर बाले भन्नुभयो पाँच कक्षा पास भएसो पास पास आकाश धुम्म थियो रात परेपछि करेसाका तमाखुका पात बेसमारी भज्न थाले बित्ताको माटो भिजेर मग मगाउन थाल्यो दाउरा काँचा परेछन् भान्साभरि धुवाई धुवा भरियो आमा गाईगोरुलाई कुडो पकाउँदै हुनुहुन्थ्यो आमाले अघेनामा अनुहार जोड्नुभयो आमाको सासले भक्क आगो भरपरायो आगोको लहर पक्रिँदै फक्रिँदै दलिन छुने गरी उक्लियो अगाडितिर तेर्सिएका मेरा पिँडौलाका हड्डी रापिला भए म अलि पछि आगो बेसमारी भरबराउन बार बार थालेपछि आमाले भन्नुभयो आगो पनि कसरी भरबराएको यस्तो झरीमा पाहुना आउँछन् कि के हो अचानक मैले सुने म्याउ म्याउ मसिनो र कमजोर आवाज कहाँबाट कराउँछ बिरालो आमाले घरका कुनातिर हेर्नुभयो दिदीले पनि पुलुक्कै हेरिन् फेरि घोसे मुन्डु लाएँ म कुप्रिँदै बाहिर निस्केँ ल्याउँ डेरी र भित्ताको अँध्यारो चेपबाट फेरि मसिनो आवाज निस्कियो आवाज अत्यन्तै आत्मीय थियो चेपको गाडा अधारोमा आँखा गाडे केही देखिए पो म भित्र दगोडेँ ट्याप्प लाल्टिन् समाएँ ढाडेले चितवर्छ अनि आमा च्याठिनो भयो आमाको आवाज सँगसँगै म बाहिर उतिएँ बिरालो डेरी र भित्ताको चेपबाट कराइरहेको थिएँ अंधारो चेप में ले ले को प्रकाश छर बिरालो ने खतरा का मसिनो आवाज निलो रंत भिलो को ढाड़में एक धार प्रकाश पोखिए उसका आंखा टल्कि आंखा मैं बोलाए उसके पर्लक् मत हेर पछाड़ी का खुट्टा शरीर पछाड़ी तान्य मैं उसको ढाड़ को बीच में सए उसको शरीर अलग बटारियो बिरालोलाको ढाडको मुलायम छाला समाउँदै माथि ताने बिरालो काउकुती लागे झन् छटपट आयो बिरालो पानीले रुजेको थियो शरीरको कैला र काला धर्कै धर्का भिजेर झनै नरम भएको थियो काखमा आएपछि एकपल्ट बिरालोले अगाडिका खुट्टाका तिखा र बाङ्गेका लामा नङ नाडीमा बिस्तारै ददाऱ्यो अनि कुहिर आँखाले मलाई हेऱ्यो त्यसपछि बिरालो कतै गएर नौ महिनामा बिरालोले धेरै कला देखाइसकेको थियो अरूसितभन्दा बढी बिरालो मेरै नजिक रहन्थ्यो सुत्न पनि राति सुटेको मेरो ओछान आइपुग्थ्यो र मेरो छातीमा कुस्रेरथ्यो बिहान पनि सबैभन्दा अगाडि उठ्थ्यो र घरलाई छ सात फन्का लाउँथ्यो खाना खाने बेला भने दिनभर खेतमा काम गरेर फर्केको बुढो थारू चाहिँ थाकेर अघेना छेउ आइपुग्थ्यो अगाडि त दुबै खुट्टा खुम्च्याएर भुइँमा चियापडाउँदै ठुलो ठुलो हेर्थ्यो बिरालो धेरै नै पहिलोपल्ट बिरालो हाम्रो घरमा आइपुग्दा आमाले उमेर अनुमान गर्नुभएको थियो तिन चार महिनाको त होला त्यसो हिसाबले बिरालोको उमेर एक वर्ष पुगिसकेको थियो एक दिन बाले भन्नुभएको थियो बिरालो भएको घरमा सर्पको डराउँदैन मधेसमा सर्प जहाँ पनि गुजुल टेका हुन सक्थेँ घरको कुना दलिन परालका कुन्यौँ बेसरमका झाडी म सर्पदेखि अत्यन्तै डराउँथेँ दिन बिराएर सर्प सपनामा मलाई लखेटिरहन्थ्यो मेरा गोडा कुजिन मलाई ऐठन पर्थ्यो कस्तो ऐठन परेको यसलाई आमा च्याठिनुहुन्थ्यो वर्षमा एक दुईपल्ट स्कुल असमयमै बिदा कसै न कसला सर्पली डस्थ्य मत कार्प कह कह आमा तार्मी के बेला राति सुध्धारे तेरह डस्ना मुनी च्यापे सुत्ने तो निम थी झूल भादा मैं लो मेर सास बंद हो अत्यास को झुसिलो हाथ में मेरे घाटी निमटना थोन थे सब निाई सके मैं गोड़ा झूलबारे निर निथे बाउ एक रात बिरालो काके बच्चा चाहिँ सारा मटेर उठ्ने गरी चिच्चा आयो म झलास बिउजेँ निद्राले झोलेका आँखा उगार्दा त आमाले लाल्टिनको बाती सल्काइसक्नु भएको थियो गद्रेङ गुद्रुङ आवाजको दिदी पनि उठिन। जुनली रात थियो टुम्ब्रीको हरिया पात टल्किरहेका थिए टाढा टाढा कुकुर भोकिरहेका थिए जुनको मधुर उज्यालो जताततै फैलिरहेको थियो <a a Parabaaya sozusagen> <spatuição> किन गराउँछ यसरी <सास्तरी>? <releasing> बाले तिनसरी टर्चको उज्यालो फनाक चारैतिर गमाउँदै भन्नुभयो बिरालो अगाडिका दुबई खुट्टा अलिकति खुम्च्याएर उभिएको थियो बिरालोका त्यत्रला लामा र तिखा दारा मैले कहिले देखेको थिइनँ बिरालोको अघिल्लोतिर थियो जुरुकको माथि उचालिएको सर्प त्यो देखेर दिदी दे दे चिर र चिच्याइन् मेरो शरीर त ठन्डा बरफ भयो बाले टर्चको उज्यालो सर्पका आँखामा सोझ्याउनु भयो सर्पका आँखा कालो गुच्चा झै गाडा थिए सर्पको दुबो जस्तो मसिनो जिब्रो हाम्रो पलङतिर सोझिएको थियो सर्प एकछिनमा लमतन्न पऱ्यो र चुडिएको दाम्लो जेला बिरालाले अगाडिका खुट्टाका नङ्राले सर्पलाई उल्टै पल्टै खेलाइरह्यो अबेरसम्म मरेछ लामो सास तानेर बा पलङबाट तल झर्नुभयो बिरालो अलिक पर सर अगाडिको दायाँ खुट्टाले जुङ्गामा ताउ आयो बा लामो लट्ठीमा सर्प जोइन तल गरिनुभयो आज यो बिरालो भएर नै बाँच्यो आमाका ओठ काँफे पर्खादा बाको सास बेसमारी बढेको थियो कहाँ फाल्नुभयो आमाले सोध्नुभयो आमाका हात अझै काँफिरहेका थिए खेतमा फाले वा ओछ्यानमा डल्किनु भयो सुत एउटा सर्प आएको घरमा अर्को सर्प आउँदैन त्यसपछि बिरालो सबैको प्यारो भयो हुँदा हुँदा बिरालोले सारा गाउँ चिनिसकेको थियो दिनभर झुस्स झुस्स झाडीहरूमा बस्थ्यो फुत्त निस्किन्थ्यो ममता दिदी आएको बेला बिरालो लुस्क का उनको काखमा बस्थ्यो ममता दिदी हाँस्दै भन्थिन् यो त मेरै भाइ बहिनी जस्तो छ यसका पनि आँखा मेरा जस्तै कुहिरा छन् म स्कुलबाट फर्काँदा गोठ्ने र कुन्नी कताबाट फुत्त निस्कन्थ्यो र गोडानेर लडीबुढी गर्थ्यो म उसलाई दुई हातले कैँची मारेर छातीमा डाँथ्थेँ ऊ खस्रो जिब्रो मेरो चिउडामा ददार्दै आँखा चिम्सा बनाउँथ्यो र बिस्तारै गीत गाए चाहिँ गराउँथ्यो मि आउँ आमाले भन्नुभयो यो त बिरालो नभएर मान्छे जस्तो छ शनिबार दिदी र म खन्योको रोप्नेर पुग्यो ममता दिदीको घर शान्त थियो गेट छेउकै गोठमा पैँसी काप कापबाट सेतो गाज निकाल्दै मुख चलाइरहेको थियो हाम्रो पच्चाप सुनेर खन्यौको हाँगामा चुच्चाले पखेटाका काप कनाइरहेका चरा भुरेर उड्यो गेटमा तिर्सेका दुईवटा काठका गाह्रा नागेर हामी आँगनसम्म पुग्यौँ ओसिलो आँगनमा पातलो ल्याउ तन्ना झैँ फिजारिएको थियो छेउको खङरङ्ग परेको थाक्रामा त्यति करेलाको हरियो लहर माथि उक्लिरहेको थियो सङ्घारभित्र अध्यारो थियो हामी चोर झैँभित्र बस्यौँ आगो निभेको अँगेनामाथि ठुलो र फोहोर आलुमुनियमको डेक्ची थियो त्यसभित्र पैँसीको कुडो हुँदो अघेनाको माथिपट्टि लहरै राखेका थिए तेल नुन मसलाका डब्बा एक थुप्रो रातो खुर्सानी पनि भित्तार दलिनमा ध्वासै ध्वासो देब्री कुनामा सिरानतिर बटारिएको ओछ्यान थुप्रिएको थियो दाहिने कुनामा फारुवा फरुवा बन्चरो आँसी थिए बञ्चरोको सिधै माथि छिप्पिएको खैरो र ठूलो काँक्रो झुन्डिएको थियो अघिनाको छेउबाटै बाँसको भर्याङ माथितिर उक्लेको थियो भुइँगलको भर्याङ जोडिएको ठाउँमा अलिकति मधुरो उजारा फैलिएको थियो ममता दिदीले भर्याङ माथितिर मुख सोझ्याउँदै बोलाइन् ह माथिबाट मधुर आवाज आयो दिदी तनक तनख का तन्काएर दलिनसँग टाउको जोगाउँदै माथि उक्लिन् म मा पनि पछि लागेँ हरे मन्दा दिदी मैलो र ठाउँ ठाउँमा टालेको सिरा पोडेर घरको छानातिर हेर्दै उतान परेकी थिइन् कपाल पछाडिपट्टि एकमुठो बाँधिएको थियो हिउँदमा अस्थायी रहेको घामझै अनुहार पहेँलो थियो आँखा पनि भित्रसम्म भासिएका आँखाको सेतो स्वतः पहैँलिएको थियो एक हप्तादेखि मन्दा दिदी कति देखेकी थिइनन् गाई हल्ला थियो वनबाट घाँस लिएर फर्केपछि ममता बिरामी भाइ मसान लागेको हुनुपर्छ जङ्गलबाट घाँस काटेर फर्काँदा झुम्मा परेको सालको रुखमा केहीले झुाममा आम फालेको थियो अरे ममता दिदीको पैतालादेखि तालुसम्म झमझमाएको थियो अरे त्यसै रात हनहनी उनलाई ज्वरोले न्याँेको थियो उनी तामीझै काँपेकी थिइन् रे कटकट दाँत कटकटेका -कोट थिए अरे दिदी सिरान्ने र बसेन् म दिदीले उनको निदारमा हात राख्दै सोधिन् के खाइस् भातै रुसेन अङ्गुर खान्छेस् दिदीले घरबाट ल्याएको अङ्गुर स्कटको गोजीबाट झेकिन् दिदीले केही दाना अङ्गुर थरथरी काँपिरहेका ममता दिदीका हतकलामा राखिदिन् उनले पोटिलो दाना मुखमा राखिन् दाना मुखभित्रै फुट्यो अलिकति रस क्वालिटी परेका ओट छेउछाउ र रसायो, उल्टो हत्कालाले पुछिन। उग्रेको सिरकबाट चिसो बतास छिर्यो कि के हो अलिकति चल्दै उनले सिरकका दुबै फेर ढाडमा चेपिन् शिरक अलिकति उग्रिँदा मैले देखिसकेको थिएँ उनको ज्यानमा निलो रङको सर्ट थियो र ज्यान थाक्रो झैँ खङ रङ सुकेको जस्तो जाडो मात्रै हुन्छ मन्दा दिदीले कट आवाजमा भरिन् चिया खान्छेस पकाम दिदीले सोधिन् खान्न मन्द दिदी पिलपिल भइन् म त मर्छु कि के हो बाबी दिदीले हिक्क गरिन् बालाई भनौँला मैले भने बाले सन्चो बनाइदिनुहुन्छ दिदी ममता दिदीको अनुहारतिर न्युन् ममता दिदीले मलिन आवाजमा भनिन् माल दिदीलाई चिठी लेखेर पठाइदेऊ है म बिरामी छु भनेर हुन्छ ममता दिदीका बार ढोकामा हाम्रा चप्पल देखिहाले आमै तलैबाट कराइन् को हो हँ माथि तल जर म भोलि सुटुक्क आउँछु भनेर दिदी हतार हतार तल जारिन् ममता दिदी चाँडै सन्चो हो है मैले रुञ्चे अनुहार लाएर भने आँसु पुस्दै ममता दिदी हाँसिन् तर मलाई झन् रोए जस्तो लाग्यो श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चार छ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने इमेल ठेगाना एसएचआरयुटीआई श्रुति एट युएनएन डट अर्को साता कर्णाली ब्रुजको छैठौं श्रृङ्खला लिएर आउनेछौँ त्यसअघि शुक्रबारको श्रृंखलामा अर्को कुनै गद्य बाँच्नुहुनेछ आजका लागि प्राविधिक साथी उदय घिमिरे र म प्रस्तुता अच्युत घिमिरे बिदा चाहन्छौ शुभरात्री